धैका लागि पाँच मेगा संसारभरै के शास नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलको पाइल्सको शल्यक्रिया गरिएको छ पौडेलको त्रिवे शिक्षण अस्पताल महाराजगंजमा मंगलबार बिहान डाक्टर रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो पछि उपसभापति पौडेललाई शिक्षण अस्पतालको पोस्ट अपरेटिभ वार्डमा राखिएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीले बताउनु भएको छ अधिकारीका अनुसार सोमबार अस्पताल भर्ना हुनुभएका पौडेल मंगलबार पनि अस्पतालमै रहनु भएको छ निर्वाचन आयोगमा दर्ता भएका फोटोसहितको मतदाता नामावली आज देशभरका गाउँ विकास समिति र नगरपालिकाको कार्यालयमा सार्वजनिक हुँदैछ नामावलीमा आफ्नो नाम भए नभएको एकखिन गर्न र त्रुटि भएमा सचाउन आयोगले आग्रह गरेको छ यस्तै नामावलीमा दावी विरोध गर्ने नाम हटाउन ना सक्ने र विभिन्न ठाउँबाट मतदाताको नाम दर्ता भएमा एक ठाउँबाट दर्ता गराउने या अनियन्त्र सार्न सकिने आयोगले जनाएको छ नामावली त्रुटि भएमा सचाउन र दर्ताको समयमा उल्लेख गरेको स्थायी ठेगाना हाल परिवर्तन भएको भई सार्ना आउँदो बाह्र गतिसम्म सम्बन्धित गाविस तथा नगरपालिकाको ओडा कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको छ यस्तै दर्ता भएको कुनै नाममा दावी विरोध भई चौध गतिसम्म आवश्यक प्रमाणसित निवेदन दिन सकिने आयोगले जनाएको छ सम्बन्धित गाविस वा नगरपालिकाको ओडा कार्यालय तथा आयोगको वेबसाइटमा नाम फेला पर्न नसकेको अवस्थामा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा आयोगमा सम्पर्क गरी बुझ्न सकिने आयोगले असारमा सन्तसम्म फोटोसहितको मतदाता नामाली संकलन राप्रभा नेपालले भदौमा राष्ट्रिय एकता यात्रा गर्ने भएको छ केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राष्ट्रियताको भावना वृद्धि गर्न एकता यात्रा गर्ने निर्णय गरेको हो बैठकले भदौमा जिल्लाध्यक्षहरूको सम्मेलन भदौ दश र एघारमा गर्ने निर्णय गरेको छ भने चुनावी तयारीका लागि घोषणा तयारी सहितका एघारवटा समिति गठन गरेको छ नेपाल एलपी ग्यास उद्योग सङ्घ र ग्यास विक्रेता सङ्घ बेच सहमति गराउन सरकारले पहल थाल्ने भएको छ दुई पक्ष सहमति नहुँदा बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै सरकारले चासो देखाएको छ ग्यास विक्रेताले कमिसन बढाउनु र औद्योगीले बढाउन नसक्ने बताएपछि उत्पन्न समस्या समाधानका लागि छलफलको तयारी थालिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ग्यासको आपूर्ति र बिक्रीमा समस्या देखिए सरकार हस्तक्षेप गर्न बाध्य हुने मन्त्रालयका प्रवक्ता दिपक सुबेतीले बताउनु भएको छ आन्दोलनरत विक्रेताहरूले सोमबार चारवटा ग्यास उद्योगमा तालाबन्दी गरेपछि उद्योगीहरूले सुरक्षाको माग गरेका छन् ग्यास बिक्री गर्न तयार भए पनि असुरक्षाका कारण समस्या भएको ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनु भएको छ सशस्त्र प्रहरी सीमा सुरक्षा बल धनुषाले अवैध रूपमा ल्याएको 20 लाख रुपियाँ बराबरको तीन सय उनासत्तरी बोरा गुट्टा बरामद गरेको छ सुराकीका आधारमा सीमा सुरक्षाकाले धनुषाबाट गएको मोबाइल गस्ती टोलीले सोमबार राति जनकपुर नगरपालिका साथमा रहेको रामचन्द्र शाहको गोदामबाट गुट्छा बरामद गरेको हो बरामद गरिएको गुट्छा राजस्व अनुसन्धानकाले पथलएमा बुझाइको सशस्त्र प्रहरी व सीमा सुरक्षा कार्यले धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक सुमन थापा मकरले जानकारी दिनुभएको छ बिलाती युवराज्ञी केट मिडलले छोरा जन्माउनु भएको छ बेलायती अनुसार सोमबार दिउँसो चार बजेर चौबिस मिनट जाँदा लन्डनको सेन्टम मेरिज अस्पतालमा डचेस अफ क्याम्ब्रिज केट र ड्युक अफ क्याम्ब्रिज मिलियमलाई पुत्रलाभ भएको शाही परिवारले जानकारी दिएको हो शाही परिवारले बालक जन्मिएको चार घण्टापछि मात्रै खबर सार्वजनिक गरेको थियो प्रिन्स अफ क्याम्ब्रिजको नामबाट चिनेर राजगतिको त्यस्तो उत्तराधिकारी हुने बालकको नाम भने घोषणा गरिएको छैन दरबारले राजपरिवारमा नयाँ सदस्य थपकबर सावजनिके संग बेलायतर उत्सव मनाइक र दक्षिण अफ्रिका र श्रीलङ्का बिचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ पाँच एक दिवसीय श्रृङ्खलाको पहिलो खेलमा भारी रन अन्तरले विजय भएर उच्च मनमल बनाएको घरेलु टोली श्रीलङ्का त्यस्तै नतिजा दोहोऱ्याउने दाउमा रहेको छ पाहुना टोली दक्षिण अफ्रिका भने पहिलो खेलमा बेह्रुको हारको बदला लिँदै श्रीलङ्का एक एकको बनाउने कोसिसमा रहनेछ पहिलो खेलमा दक्षिण अफ्रिका एक रनले पराजित भएको थियो खेल प्रेमदास स्टेडियममा दिउँसो पाउने तिन बजेपछि सुरु हुनेछ हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार Jungee Morlan Igan Anfang. Wush 숨 under faith. ADolli Moleman .izzi Council Bellitta Sesit prisoners Tara नमस्कार अफलाइन चोइस मई स्वागत अफलाइन चोइस रेडियो अर्पण एक सौ चार्लो पांच मेगा संगे इंटरनेट ऑनलाइन मू डब्लू डब्लू डॉट रेडियो कम लग www.radioarpan.com कर विश्व भर के साथ सुनना सक तपाईलाई मनपर्ने कुनै पनि हिन्दी नेपाली फिल्म पप आधुनिक लोकगीत सुन्न चाहनुहुन्छ भने शून्य र शून्य छेपन्न पाँच छे डायल गर्नुहोस् तिमी रुध मेरो मासु